मर्निङ अनि नमस्ते रेडियो उपत्यका एटी सेभेन पोइन्ट सिक्स मेगाआर सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम हेलो फ्राइडेमा म कार्यक्रम प्रस्तुत प्रवीण बस्ने हरेक शुक्रवार बिहान आठ तीस बजेदी नौ तीस बजेसम प्रसारण हुने यू कार्यक्रम के अवधिभरी विभिन्न खाल ईवेन्टर बारे में जानकारी तथा कुराकाच आज फ्राइडे कुने एक विशेष इवेंट के बारे उक्त इवेन्ट का प्रतिनिधिंग हमी रोचक कुराौ रहा साथ साथ ही हमी विभिन्न खाल का प्रतिस्पर्धा पार्टिशिपेट करी विभिन्न खाल का कार्यक्रम आयोजक स्टूडियो में आमंत्रण करी वहांसंग उक्त इवेन्ट को बारे में हमी कुरा यदि श्रोता यहां कुछ यस्ते इवेन्ट आयोजना करते हूँ वह यहां इवेन्ट के बारे में हमीसंगी करना सकूने इसकोला यहां हम स्टूडियो को टेलीफोन नंबर जीरो वन फोर डबल वन सैवेन वन सैवेन फाइव फोन गरी या हेलो फ्राइडे को फेसबुक पेज में गई हमी मेसेजने कार्यक्रम तैयार संसारभर एक डब्लू मा डब्लू डट रेडियो उत्य डट कम डट एनपी में लगइन कर प्रत्यक्ष रूप में सुंदर वाल रेडियो उपत्य फेसबुक पेज मार्फत हमीव सुंदा ये विभिन्न खाल इंट का प्रतिनिधि विभिन्न खाल का इवेंट में प्रतिस्पर्धा गरी उक्त इवेंट का विजयी तथा विभिन्न खालका व्यक्तित्वहरूसँग कुराकानी गरिने क्रममा आज पनि हामीले यस्तै एउटा विशिष्ट व्यक्तित्वलाई हामीले हाम्रो कार्यक्रमको स्टुडियोमा उपस्थित गराइसकेका छौँ आउनु श्रोताहरू उहाँलाई परिचय गराउनु अगाडि सदा चाहिँ तपाईँको फ्राइडे सुमधुर बनाउन म राख्न चाहन्छु हेलो फ्राइडेको पहिलो साङ्गीतिक स्वरूप ज्याम ज्याम भनी यो निकै नै रमाइलो गीत रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूको लागि ओ छा छा ओ छपपकै किमीलाई देख्दा छपै ब्रेक लाग्यो कुटामा तिम्रो फोटो तासिओनी दिलको तामा ओ छा छा ओ छपपकै ओ छा छा ओ छपपकै किमीलाई देख्दा छपै देख लाग्यो कुटामा तिम्रै फोटो तासिओनी दिलको बितामा तिमी संग बोलता मेरे बोली अड़क तिमी छुदा योग बड़क मलाई मलाई जादू लटू नुपुर हूं हूं योजना खुतरु कई पारियोनी पारियों मुस्कन को छहरा मुस्कान को छहारी तिमिलाई देख्दा झैप्दै देख लाग्यो कुटामा तिम्रै फोटो कासी हो नि दिलको भित्तामा तिमीसँग बोल्दा मेरो बोली अड्किन्छ तिमीले छुन्दा यो दिलैमा तोड बडगिनछ ओड्यामडे ओड्यामडे ओड्यामडे ओड्यामडे ओड्यामडे kyo malai malai bistare dubai yo malai malai mayako masile mayako masile sile mohani boli le dashau ni dashau ni yo man lai tamas kai kasau ni kasau pirim ko rasile pirim ko rasile लाग्यो तिम्रै फोटो दिलको मिठो साङ्गीतिक कोसिपछि पुनः स्वागत छ कार्यक्रम हेलो फ्राइडेमा तपाईँहरूको साथमा छु म प्रवीण बस्नेत रेडियो उपत्यका एटी सेभेन पोइन्ट सिक्स मेगा रेडियो तरङ्गको साथमा यो कार्यक्रम तैयार संसारभर एक अनलाइन मार्फत डब्लू डब्लू डब्लू डट रेडियोत्य डट कम डट एनपी में लगइन कर प्रत्यक्ष रूप में सुंदर वाल रेडियोपत्य को फेसबुक पेज मार्फत हमीर लाइव सुंदर विभिन्न इवेंट का व्यक्तित्व रिन्डस्ट्री का व्यक्तित्वरसा करने क्रम में आज हमीत कराएगा यो एवं विशेष व्यक्तित्व जो विभिन्न खाल इंडस्ट्री में आबद्ध हो विभिन्न खाल गायक गायन तथा सङ्गीत क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ जो बिजनेसम्यान पनि हुनुहुन्छ जो विभिन्न खालका गीत रचना पनि गर्नुहुन्छ त्यस गीतलाई सङ्गीत भर्ने काम पनि गर्नुहुन्छ त्यो गीतलाई एरेन्ज पनि गर्नुहुन्छ र निकै नै बजारमा ख्याति कमाइसक्नुभएका एक सफल गायकलाई हामीले आजको स्टुडियोमा निमन्त्रण गरेका छौँ आउनुहोस् उहाँलाई परिचय गरौँ र उहाँसँगको कुराकानीहरू अगाडि बढाउँ उहाँ हुनुहुन्छ सहिल सुन्दर तोलादरजी सहिलजी कार्यक्रममा स्वागत छ नमस्कार शैलजी आराम हुनुहुन्छ हजुर आरामै छु ड्याम ज्याम गाउनुभयो हजुर हजुर र निकै ख्याति पनि कमाउनु भयो उक्त एउटै गीतबाट पनि निकै नै हिट हुनुभयो हजुर शैलजी आफ्नो बारेमा थोरै भनिदिनुहोस् न खास अब भर्खरै प्रवीणजीले पनि भन्नुभयो होइन म चाहिँ खास म अब व्यवसाय अटोमोबाइल व्यवसायमा चाहिँ म संलग्न भए मान्छे हुनु होइन हजुर तर चाहिँ अब एउटा भनौँ मेरो आफ्नो स्वास्थ्यको कारणले नै म चाहिँ यो गायन क्षेत्रमा लागे भन्नु पऱ्यो एउटा सानो घटना स्वास्थ्यको कारणले गायन क्षेत्रमा प्रवेश गर्नुभयो हजुर हजुर स्वास्थ्य राम्रो भएर कि नराम्रो भएर होइन अब यसलाई राम्रो भनौँ कि नराम्रो भनौँ होइन मलाई चाहिँ एउटा चाहिँ कस्तो क्रोनिक युरिक एसिडको चाहिँ मलाई प्रब्लम भयो हजुर अनि मैले अब डक्टर्सहरूसँग कन्सल्ट गरेँ अब खास युरिक एसिड भनेको त युजल नर्मल जो कोहीलाई पनि हुन्छ तर तिम्रो केसमा चाहिँ अलिकति एकदमै अलिकति क्रोनिक खालकै छ जस्तो भनौँ न लाखमा एकजनालाई हुने खालको छ किन मलाई यहाँसम्म भयो कि युरिक एसिडले मलाई के पनि खानु पनि भएन र मेरो चाहिँ इभन चाहिँ अब अरु यो जोइन्ट्सहरूमा त अट्याक गर्ने भइहाल्यो होइन मेरो चाहिँ आँखाको नर्भसम्म पनि चाहिँ एट्याक गरेँ युरिक एसिड युरिक एसिडले अनि यही सिलसिला इन्डियामा पनि चेकअपको लागि गएँ अनि त्यहाँ अब डक्टर्सहरू सबै बसेर उहाँहरूले आफ्नो चाहिँ भ्युजहरू राखेँ होइन अनि मलाई चाहिँ एकदम स्ट्रिक्टली चाहिँ अब यो चाहिँ अलिक रेयर केस भएकोले अब भाइटल अर्गनहरू होइन किडनी हर्टहरूमा पनि यसले चाहिँ इफेक्ट गर्यो भने चाहिँ अलिक नराम्रै हुन्छ त्यसैले चाहिँ तपाईँ चाहिँ अलि राम्ररी नै डाइटमा चाहिँ बस्नुपर्छ भन्ने चा। हिसाबले मलाई डाइट चाटहरू सब पठाएँ होइन अब भनेको चाहिँ अब कुरो के भन्दाखेरि मैले चाहिँ खाना चाहिँ अब धेरै चिज बार्नुपर्ने भयो खाना खानु भएन हजुर अनि मैले सोचेँ अब लाइफ अब मलाई अब खाना पनि अलिक इन्जोय गर्ने मान्छे खानामा अब खाना खानु भएन हजुर फुदी मान्छे होइन अब खाना खानु भएन के गर्नु पर्ला त भनेपछि अब खानापछि चाहिँ मेरो सेकेन्ड चोइस चाहिँ गाना भयो किन भन्दाखेरि मैले चाहिँ अब आफू व्यवसाय काम गर्दाखेरि पनि मैले लिजरमा यसो साथीभाइसँग बसेर यसो ट्र्याकमा गाउने खारोकेहरू गाउने गर्थेँ होइन गाना गाना अनि त्यो हिसाबमा मैले यसो सोचेँ अब समस्या आउँदाखेरि समस्याको चाहिँ हामीले निराकरण गर्नेभन्दा पनि समस्याको फाइदा लिन जानु भन्ने सुनिरहेको मान्छे म अनि त्यो हिसाबले मैले सोचेँ अब मैले मलाई चाहिँ खाना त खानु भएन तर गाना त गाउनुहुन्छ मैले भनेपछि चाहिँ अनि मैले चाहिँ मैले यो गायनको चाहिँ छ नि उसमा क्षेत्रमा चाहिँ मैले पाइला हाले भन्नु पऱ्यो सो तपाईँको दुइटा जुन प्यासन थियो हजुर युरिगिकेसिडले बन्दै गर्ने भयो हजुर अर्को जुन प्यासन र इन्ट्रेस्ट तपाईँको रुचि रहेको थियो गाना हजुर खाना क्विट गरेपछि गाना गानामा खाना क्विट गरिदिएर गानामा जुन प्रवेश हुनुभयो हजुर खाना छोड्दाखेरि कतिको अब जस्तै ला पाएन भने जस्तो त्यो चाहिँ फिल मलाई भएन किन मैले अब यसो मैले अब सोचेर हेर्दाखेरि खाना खाँदाखेरि त स्वाद आफूलाई मात्र आउने भयो गाना गाउँदाखेरि चाहिँ आफू पनि रम्ने भयो र मैले अलिकति चाहिँ राम्रोसँग गाइदिएँ फिल्डमा गाइदिएँ भनेपछि मेरो गाना चाहिँ सुनेर अरू पनि रम्ने भयो त्यो चिज त झनै बेटर भयो र म चाहिँ अलिकति अब ऊ पनि गर्न सक्छु त्यो हिसाबले परेज पनि गर्न सक्छु त्यसैले मलाई खासै अब खानामा त्यति चाहिँ आसक्त त्यति पनि रहेन होइन अनि मैले चाहिँ अलिक फोकस चाहिँ अब गानामाई गर्न थालेको छ सो so, खाना छोडेर गानालाई नै इन्जोय गर्नुभयो त्यही भन्नुपर्दा केही सो so, त्यही भएर नै रमाइलो गीतहरू निकाल्नुभयो हजुर हजुर जुन ध्यान दामको त हामी कुराकानी गरिनेछौँ ध्यान ध्यान अगाडि जुन तपाईँको विभिन्न खालका अरू नेपाल भाषाका छ सङ्गीत गीतहरू छ होइन नेपाल भाषाको गीतहरू जुन तपाईँले पहिला नै रेकर्ड गरिसक्नु भएको छ हजुर ड्याम झ्याम अगाडि हजुर नेपाल भाषाको गीतहरू रेकर्ड गरेर जुन बजारमा लिएर आउनुभयो नेपाल भाषाले तपाईँलाई सैल सुन्दर तुलाधर भनेर चिनाउनुमा नेपाल भाषाको गीतहरूको देर धेरै हात भयो कि पछिल्लो आवरमा ड्याम ढ्याम रेकर्ड गरिसकेपछि छ होइन अभियसली अब ड्याम ड्याम भनेको चाहिँ अब हामी समस्त नेपाली दाजुभाइहरूले होइन समस्त नेपाली नै बुझ्ने ने ने गाना भयो किन हाम्रो नेसनल ल्याङ्ग्वेज नेपाली भएपछि होइन अनि त्यो हिसाबमा अब अभियसली अब ड्याम ड्यामबाट म हाइलाइटमा चाहिँ आए आएँ होइन तर मेरो आफ्नो सर्कलमा अब म चाहिँ अब लोकल बासिन्दा यहाँको स्थानीय असनको भएको नाताले पनि होइन अहिले त म ताचल बस्छु पहिला पुतली सडक नै बस्थेँ होइन अहिले त्यो नाताले पनि के भन्दाखेरि मैले अब आफ्नो कर्तव्य आफ्नो मडर ल्याङ्ग्वेज चाहिँ मेरो चाहिँ नेवारी नेपाल भाषा भएको कारणले मैले चाहिँ अब एउटा आफ्नो दायित्व पनि भयो मैले आफ्नो मातृभाषाको लागि केही दिनुपर्ने त्यसरी मैले सुरुवात चाहिँ मैले उसबाटै गरेँ होइन अब म नौलो मान्छे मैले आफ्नो चाहिँ भाषाको गाना एउटा एल्बम गर्दाखेरि मैले यो क्रममा धेरै कुरा सिक्न पनि पाएँ रेकर्डिङ कसरी हुन्छ मिक्सिङ कसरी हुन्छ अरेन्ज कसरी हुन्छ हर चिज सङ्गीत कसरी राख्दोरहेछन् होइन अनि यही चाहिँ मैले एउटा एल्बम बनाउने क्रममा नै मैले चारवटा चाहिँ गाना सङ्गीत पनि गर्न भ्याएँ अनि यो गाना यो एल्बममा चाहिँ मैले सबै गानाहरू आफैले नै चाहिँ लिरिक्स चाहिँ आफैले नै लेख्या हो होइन अनि मेरो फर्स्ट चाहिँ नेवारी ने गाना जुगुन्डु गई केबे भन्ने र अनि चागोमाला दिएको लुठेँ भन्ने चाहिँ अलि लोकप्रिय पनि भयो हाम्रो नेवारी ने नेपाल ने भाषा कम्युनिटीमा अनि अब फलमासहरू पनि आउन थाल्यो ठाउँ ठाउँमा इन्टरभ्यूमा पनि बोलायो अनि त्यसैले अब मलाई चाहिँ के लाग्यो भन्दाखेरि मेरो चाहिँ पनि गानामा चाहिँ मन पराउनेहरू रहेछन् अनि एउटा पोजिटिभ मैले ऊ पाएँ होइन ऊ चाहिँ राम्रै पाएपछि चाहिँ अनि मैले अब होइन मैले चाहिँ आफ्नो नेसनल ल्याङ्ग्वेज नेपालीमा पनि पक्कै गर्नुपर्छ हजुर मेरो इच्छा पनि त्यही हो होइन अनि त्यो हिसाबले अहिले मैले चाहिँ यो हाम्रो नेपाली साङ्गीतिक क्षेत्रमा पनि प्रवेश गरेर पाइला भन्नु पऱ्यो जुन पहिला तपाईँ साथीभाइको माहौल बिचमा हुँदा लङ्कट हुँदाखेरि क्यारियो केमा हजुर र ऱ्यान्डमले गाउनुहुन्थ्यो जुन एउटा माहौल रमाइलो बनाउनलाई गर्नुहुन्थ्यो नि हजुर होइन र पछिल्लामा तपाईँ प्रोफेसनली नै गायन क्षेत्रमा लाग्नुभयो हजुर होइन जुन नेपाल भाषाको रेकर्डहरू गर्नुभयो हजुर नेपाल भाषाको रेकर्ड्सहरू गर्ने धेरै कुराहरू पनि सिक्नुभयो सिकेँ हजुर तपाईँमा जुन गायन पोटेन्सियालिटी छ भन्ने कुरा चाहिँ पछिल्लो आरो मात्र थाहा भयो कि पहिलादेखि नै म चाहिँ पछि केही गीतहरू रेकर्ड गर्छु एल्बम निकाल्छु म्युजिक भिडियो बनाउँछु भन्ने सो सोचमा हुनुहुन्थ्यो होइन मलाई पहिलादेखि त्यो चाहिँ फिल हुन्थ्यो हजुर मसँग चाहिँ गायन चाहिँ मलाई इन्ट्रेस्ट पनि थियो हजुर प्यासन त पहिल्यैदेखि थियो र मैले बिचमा चाहिँ अब जस्तो स्कुल लाइफमा कलेज लाइफमा पनि मैले चाहिँ सङ्गीत सिक्नेतिर मेरो चाहिँ झुकाव चाहिँ नभएन मैले गर्न पनि खोजे तर त्यो बेला चाहिँ फ्यामिली सपोर्ट भएन भनौँ र त्यो बेला वातावरण नै भएन भनौँ किन बिजनेसमा आफू चाहिँ बिहानदेखि बेलुका समय एकदमै बिजी हुने होइन त्यो हुँदाखेरि मैले त्योतिर त्यतातिर चाहिँ सोच्ने चाहिँ मौका पनि पाइनँ तर मलाई के लाग्थ्यो भन्दाखेरि मेरो चाहिँ अब म म मेरो चाहिँ मामा चाहिँ राष्ट्रिय लेभलकै गायक हुनुहुन्छ मेरो अङ्कल चाहिँ मानिक रत्नस्थित ओके उहाँ अस्ति भर्खर कान्तिपुर उसमा चाहिँ उहाँ लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि पाउनुभएको है मानिक रत्नस्थित अनि त्यसपछि रमेश ताम्राकार उहाँहरूको पनि मसँग चाहिँ अलिकति उ थियो इन्फ्लुएन्स होइन अब मामा घर जाँदाखेरि साङ्गीतिक वातावरण थियो होइन उहाँहरू गाउने अनि त्यो बेला चाहिँ मलाई लाग्थ्यो म पनि त गाउन सक्छु होइन मैले पनि मौकापामा त गाउने रहर चाहिँ थियो तर अब त्यसतिर चाहिँ अब त्यो बेला चाहिँ एउटा वातावरण तयार भएन भनौँ होइन अब तपाईँलाई भने अब मलाई चाहिँ यो युरिक एसिडको चाहिँ उ भयो त्यसपछि चाहिँ अब कहाँ कहाँबाट होइन एउटा मौका जुरो भनौँ न हजुर त्यसरी चाहिँ अब म चाहिँ यसमा प्रवेश भएको भयो शैलजी तपाईँको जुन पहिलो रेकर्ड नेपाल भाषाको गीत थियो त्यो गीत चाहिँ कुन चाहिँ थियो मेरो सबसे पहिला रेकर्ड भएको गाना चाहिँ जिगुन्नु गइके भन्ने हो हजुर अनि मैले चाहिँ सुरुमै चाहिँ अब मेरो चाहिँ के थियो भन्दाखेरि मेरो प्रवेशै अलिकति ढिलो भइसकेको थियो होइन अनि त्यो हिसाबले मैले चाहिँ त्यहाँनिर फोकस के गरेँ भन्दाखेरि जति सक्छ चाहो मैले चाहिँ मेरो एल्बम छप्ला भन्ने निकालौँ भन्नेतिर लागेँ मैले त्यसमा मैले क्वालिटी पनि खासै दिनलाई समय पनि दिन सकिनँ एउटा दुइटा गाना त राम्रोसँग मिक्सिङ पनि गर्न भ्याइन किन भन्दाखेरि सर्टेन डेट टोकेरै यो दिन निकाल्छु भन्ने हिसाबमै गएको थिएँ र मैले निकालेँ पनि होइन अनि निकालेँ त्यस बावजुद पनि मेरो दुई तिनवटा गाना चाहिँ लोकप्रिय नै भयो होइन अनि त्यसपछि चाहिँ मैले नेपाली पनि थाले तपाईँको पहिलो रेकर्डको थोरै दुई लाइन गाइदिन सक्नुहुन्छ हाम्रो श्रोताहरूको लागि यो नेपाल भाषा हजुर नेपाल भाषाको चाहिँ मेरो जिगु नुगाई केबे भन्ने गाना हो खया तिमला जुया खयािगुनु गया गु के बे छजु भुया आवाज एकदमै राम्रो धन्यवाद हजुर यसको थोरै मिनिङ पनि भनिदिनुहोस् न हजुर यो नेपालीमा चाहिँ अनुवाद गर्दाखेरि यो चाहिँ अब मेरो मनको बगैँचामा तिमी फुल मनी फुलिदेऊहा हजुर यो मेरो मनको अँधेरीमा तिमी अब जुन भाइ हजुर चम्किदिऊ त्यस्तो खालको निकै नै निकै नै भावपूर्ण र एकदमै रोमान्टिक गीत पनि रहेको छ हजुर धन्यवाद शैलीजी विभिन्न खालका जनरको गीतहरू गाउनुहुन्छ र अहिले पनि नेपाल भाषाको यही पनि एकदमै सेन्टिमेन्ट इमोसन भरिपूर्ण भएको गीत होइन मेरो मनको बग फुल बनिदेऊ हजुर हजुर एकदमै मिठो भावनाहरू बोकेको जुन गीतहरू छ होइन तर ड्याम चाहिँ एकदमै पृथक तरिकाको गीत छ रमाइलो डान्सिङ नम्बर छ नि होइन विभिन्न खालका जेनर गाउनुको रिजन चाहिँ के हो अब खास मलाई चाहिँ सानैदेखि चाहिँ म विभिन्न किसिमको गानाहरू गाउने कोसिस गर्छु हर्षक मा चाहिँ विश्वास मैले गर्ने होइन एउटै गीत गीतभन्दा पनि फरक फरक दिन सक्यो भने टेस्ट पनि आउने श्रोतालाई होइन त्यो हिसाबमा अनि फेरि कस्तो हुँदो रहेछ भन्दाखेरि यो सङ्गीत चाहिँ क्षेत्रमा चाहिँ एक एक टाइममा एउटा एउटा किसिमको जोनहरूको गानाहरू चल्यो होइन कुन कुनै बेला चाहिँ अब आर्टोनिक चल्ने सुगम संगीत, चल्ने कुनै बेला पप चलनी, कुनै बेला चाहिँ आरएनबी चल्ने कुनै बेला डान्सिङ प्याटर्नको चल्ने अहिले चाहिँ लोक आ, आ, लोक पपहरू होइन त्यो टाइम टाइम अनुसार चाहिँ विभिन्न त्यस चाहिँ अब माग भइरहेको हुन्छ त्यसैले एउटै जोनरमा बस्यो भने अहिलेको चाहिँ समयमा आएर त्यसले चाहिँ माने पब्लिकको चोइसलाई चाहिँ फुलफिल गर्न सक्ने पनि जस्तो लाग्छ जस्तोसुकै मूल भए पनि अडियन्सहरूले चाहिँ हाम्रो सलजीको गीत चाहिँ जसको मुडमा पनि सुन्न सक्नुहुन्थ्यो यदि सेन्टिमेन्टल हुँदाखेरि सेन्टिमेन्टल नमजहरू सुन्न सक्नु होइन अब यो रोमान्टिक हुँदा रोमान्टिक नजहरू सो विभिन्न खालको मुड अनुसारको चाहिँ तपाईँले चाहिँ गीत सङ्गीतहरू चाहिँ श्रोताहरूलाई पेस गर्दै जानु भएको छ गर्ने कोसिस मैले हजुर ओयल शैलजी तपाईँको अझै हामी ध्यान ड्याम र अन्य गीतहरूको बारेमा चर्चा परिचर्चा हामी र कुराकानीहरू गरौँला अहिले कार्यक्रममा पालु भएको छोटो व्यापारिक विश्राम लिने पालु भएको र त्यसपछि हामी पुनः हाम्रो कुरालाई कुराकानीलाई निरन्तरता दिउँला वाइल श्रोताहरू अहिले कार्यक्रमको क्रममा भएको छोटो व्यापारिक विश्राम र त्यसपछि हामी पुनः शैलजीसँग रमाइलो कुराकानीहरू कन्टिन्यू गर्ने नै व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम हेलो फ्राइडेमा तपाईको साथमा छु म प्रवीण बस्ने रेडियो उपत्यका 87.6 सेभेन पोइन्ट सिक्स मेगा आर्स रेडियो तरङ्गको साथमा आज हामीले कुराकानी गर्दैथ्यौँ शैल सुन्दर तो तोलाधर ज्यूसँग जो कम्पोजर हुनुहुन्छ लिरिक्स पनि हुनुहुन्छ जो एरेन्जर पनि हुनुहुन्छ र निकै नै मिठो आवाजको धनी पनि हुनुहुन्छ उहाँसँग उहाँको विभिन्न एल्बमहरूको बारेमा र गीत सङ्गीतहरूको बारेमा हामी कुराकानी गर्दैथ्यौँ आउनु उक्त कुराकानीलाई हामी पुनः अगाडि बढाउँ शैलजी पुनः कार्यक्रममा स्वागत छ हजुर शैलजी जुन तपाईँको साङ्गीतिक एउटा इन्डस् म्युजिक इन्डस्ट्रीमा इन्ट्री भएको कुराकानी त एकदमै रमाइलो नै भनौँ होइन जुन तपाईँको स्वास्थ्य अवस्थाले गर्दाखेरि खाना कुट गरेर गानातिर आउनु भयो र त्यो एउटा अभियसली एउटा म्युजिक इन्डस्ट्रीलाई त्यो एउटा निकै नै ठुलो वरदानको रूपमा लिन चाहिँ लिन पर्छ जुन शैलजीको चाहिँ म्युजिक इन्डस्ट्रीमा जुन इन्ट्री भनेको चाहिँ यो चाहिँ एउटा म्युजिक इन्डस्ट्रीलाई नै एउटा इन्हान्स गरेको रूपमा लिन सक्छौँ किनकि तपाईँको विभिन्न खालको एकदमै सफल रेकर्ड्सहरू जुन बजारमा आइसकेको छ त्यसले गर्दा तपाईँलाई चाहिँ एउटा म्युजिक इन्डस्ट्रीको वरदान पनि हामी मान्न सक्छौँ ओहिल जुन नेपाल भाषाको गीतहरू पनि सुन्यौँ निकै मिठो आवाज थियो होइन र निकै नै एकदम ट्रेन्ड नम्बर वान भन् बन्न पनि सफल भइसकेको जुन गीत थियो ज्यान ज्याम होइन त्यो ज्यान ज्यामको रचना कसरी भयो र त्यो चाहिँ मार्केटमा कसरी लिएर आउनु भयो त्यसको बारेमा थोरै अब मैले अब नेपाल भाषा हजुर अब यो हाम्रो नेसनल ल्याङ्ग्वेज नेपालीमा पनि निकाल्ने क्रममा मैले यसो बजारमा मैले चेक गरेँ त्यही क्रममा मैले बाघ बजारमा बाबुल गिरी भन्ने भाइ हजुरसँग मेरो सहकारी भयो अनि मैले उहाँसँग यसो अब इन्टरेक्सन हुँदाखेरि उहाँको सङ्गीत मलाई त्यत्तिकै लाग्यो होइन अनि त्यसपछि चाहिँ अनि मैले उहाँसँग चाहिँ एकैचोटि गरिनँ मैले दुई तिनवटा गानाहरू मैले सुने अनि उहाँले कम्पोज गरिराख्नु भएको मध्ये होइन मलाई चाहिँ यो ड्याम ड्याम मन पर्यो हजुर मैले सुन्ने बित्तिकै चाहिँ ल म यो चाहिँ गाना गर्छु हजुर बाबुल भाइ भनेर भनेँ अनि त्यसपछि चाहिँ मैले यो गाना चाहिँ पिक गरेँ यो गाना चाहिँ खास वास्तवमा मैले लेखा पनि होइन यसमा सङ्गीत पनि मैले गरे होइन यसमा सबै चिज चाहिँ के छ भन्दाखेरि कम्पोज चाहिँ बाबुलगिरी तर मूर्त रूप चाहिँ सरिजिरी मैले चाहिँ यसमा भोकल गायौँ त्यहाँ नै गीत भयो अनि भिडियो पनि निकै नै राम्रो छ नि युट्युबमा जहाँ जहाँ भिडियोको कन्सेप्टहरू चाहिँ कसरी क्रिएट गर्नुभयो अब यो भिडियो चाहिँ क्रिएसनमा चाहिँ अब मैले आफूले प्रड्युस चाहिँ गरे भयो तर बनाउने जिम्मा चाहिँ सबै मैले भिमफेरी गाइजलाई दिएको थिएँ उहाँहरूले त पहिला गाना सुन्नुभयो पहिला उहाँहरूले चाहिँ अब गाना जुन सुकाइदिए पनि उहाँहरूले गर्नुहुन्न पहिला उहाँहरूको जोनरमा उहाँहरूको डान्सिङ प्याटर्नमा छ छैन होइन मैले गाना दिइसकेपछि पनि उहाँले चाहिँ लगभग एक महिना नै लिनुभयो प्र्याक्टिसको लागि र कन्सेप्ट डेभलपको लागि र यसमा जति पनि कन्सेप्टहरू राख्नु छ डान्सिङ चाहिँ कोरियोग्राफीदेखि लिएर सबै भिमफेरी गाइज धेरै आफैले गर्नुभएको उहाँको ग्रुपले होइन त्यसमा विशेष चाहिँ निर्मल लामा में, में वा, मेन भिमपेरी गाइजको ग्रुपमा चाहिँ मेन अब क्याप्टेन भन्नु पऱ्यो उहाँले चाहिँ धेरै मिहिनेत गर्नुभएको देखेँ र अरु सबै भाइहरूको पनि त्यति नै योगदान छ प्लस मेरो चाहिँ म्युजिक भिडियोमा चाहिँ अलिसा राई हजुर उहाँले पनि खेल्नु भएको होइन उहाँले पनि एकदम इन्हान्स भएको छ भिडियो युट्युबमा निकै नै भाइरल पनि भयो हजुर धेरै नै भयो हजुर अहिले लगभग कति तिस बत्तिस लाख अहिले छब्बिस लाखमा छ होइन छब्बिस लाखको भ्युज पनि भइसकेको छ जुन युट्युबमा जुन भिडियो जुन एकदमै धेरै नै ट्रेन्ड नम्बर वानमासम्म पनि पुगे होइन त्यहाँबाट जुन कमर्सियल हिसाबमा कमाइहरू पनि राम्रै भयो होला अब कमर्सियल हिसाबमा खासै अब आफ्नो लगानी त अब धेरै नै हुन्छ होइन एउटा अब डान्सिङ प्याटर्न गर्दाखेरि अब ग्रु नै भन्दाखेरि उहाँहरूको पनि ग्रुप हुन्छ प्लस एउटा अब आर्टिस्टलाई पनि दिनु क्यामेरा छ हर चिज मेकअप म्यान होइन त्यो हुँदाखेरि त अब रिजनेबलै हिसाबमा उहाँहरूले चाहिँ मलाई बनाइदियो रिटर्न कस्तो भयो अब युट्युबको रिटर्न चाहिँ अब आफ्नो लगानी त मैले उठाउन सकिनँ तर एउटा अब केसमा के भयो भन्दाखेरि मैले सङ्घ नेपालबाट अपलोड गरेको अब यसमा फिफ्टी फिफ्टीको सेयरिङ पनि थियो त्यो हिसाबमा चाहिँ अब मलाई जोस uh, just... फिफ्टी फिफ्टी बेसिसमा जानुभयो होइन एग्रिमेन्टै त्यस्तो भयो होला हजुर एउटा सिङ्गरको हिसाबमा त्यत्रो मेहनत हुन्छ परिश्रम लागेको हुन्छ होइन जुन आफ्नो ट्यालेन्ट सेल गर्ने कुरामा पनि एउटा बार्गेनिङ गर्नुपर्ने फिफ्टी फिफ्टीमा जानुपर्ने अरूसँग सेयर गर्नपर्ने त्यो एउटा मार्केट चाहिँ अलिकति कस्तो लाग्छ हजुरलाई हजुर अनमा जस्तो लाग्छ कि होइन आफ्नो स्किल्स बेच्दा बेच्दा पनि सेयर गर्नुपर्ने होइन यस्तो कसरी लिनुहुन्छ यो कुरा अब एउटा नेपालको कन्टेक्समा अलि चाहिँ यो चिजमा चाहिँ गाह्रै छ होइन यो अब प्रोफेसनली इकोनोमिकली पैसा जुन चाहिँ हुने किन भन्दाखेरि आफ्नै पेजमा राखेर पनि पे प्रमोसन गर्न गाह्रो हुन्छ किन आफ्नो पेजमा चाहिँ अब सब्सक्राइबर बनाउनलाई गाह्रै हुन्छ अब सङ्घ नेपालहरू भनेपछि अब उहाँहरू चाहिँ पहिलादेखि नै स्थापना भइरहेको हो उहाँहरूमा सबै प्रायः गानाहरू चाहिँ अपलोड हुने भएकोले उहाँहरूको सब्सक्राइबर्स पनि बढी छ है अब त्यो हिसाबमा अब हामीले उहाँहरूको सपोर्ट त चाहिने भयो अब फेरि म कलाकार हिसाबले पनि एउटा आफ्नो पहिला बनाउनुको लागि हजुर फ्यान फलोस बनाउनुको लागि पनि मैले सुरुमा आफ्नै पेजभन्दा सँग नेपाल मैले बेटर ठाने होइन तर अब एउटा हिसाबमा अब उहाँहरूको पनि होला एक्सपेन्डिचरहरू प्रमोसनको हर चिज होइन तर अहिले चाहिँ आएर चाहिँ अलि राम्रो दिनुहुन्छ भन्ने चा चाहिँ मैले सुनेको छु होइन हजुर अहिले चाहिँ सिक्सटी हजुर ए चाहिँ सिङ्गरले चाहिँ सिक्सटी पाउने सो सिङ्गरलाई चाहिँ अलिकति प्रायोरिटी दियो अहिले चाहिँ लाग्छ सियरिङ पनि हजुर अब यो प्रमोटरहरू पनि अब पहिला सङ नेपाल हाइलाइट्स होइन मात्र थिए अहिले प्रमोटरहरूमा पनि अहिले दुई चार एउटा चाहिँ राम्रोसँग आइरहेको छ होइन हजुर त्यो हिसाबमा अब उनीहरूकोमा पनि कम्पिटिसनको कारणले स्वाभाविक होइन हजुर सिङ्गरको चाहिँ रेसो चाहिँ बढ्या भन्नु पर्ला हजुर जुन सैलजीको अर्को एउटा निकै नै रमाइलो रेकर्ड छ भाले मोटर भन्ने हजुर जुन मुभीमा पनि हजुर राखिएको थियो हजुर भाले मोटर भन्ने जुन एउटा रेकर्ड गीतहरू निकै नै राम्रो छ होइन शब्द सङ्गीत शब्द चयनहरू पनि राम्रो म्युजिक प्लस त्यसको कम्पोजिसन पनि धेरै नै राम्रो छ तर उक्त गीत त्यति सोचेको जस्तो सफलता चाहिँ हासिल गर्न सकेन जी अब यसको पार्ट चाहिँ त्यो ते, त्यसको रिजन चाहिँ के होला अब यो खास यो गाना चाहिँ निर्जला भन्ने मुभीमा हजुर राजु गिरिजीले चाहिँ गर्नुभएको डाइरेक्सन गर्नुभएको अनि यो के भन्दाखेरि यो गाना चाहिँ सुरुमा चाहिँ अब भिम फेरि गाइजलाई नै दिएर उहाँहरूलाई नै कोरियोग्राफी गराएर बनाउने भन्ने चाहिँ हाम्रो चाहिँ ऊ थियो तर अब केही विशेष टेक्निकल कारणले म पनि अस्ट्रेलिया थिएँ त्यो बेला अनि अरू कसैलाई चाहिँ कोरियोग्राफी गर्न दिएछ अनि जुन हामीले एक्सपेक्ट गरे त्यो अनुसार भिडियो भएन जस्तो लाग्यो होइन किन अब त्यो बेला चाहिँ अब प्रिमियरको बेला पनि धेरै कमेन्ट त्यस्तो पाइयो कि यो गाना चाहिँ अलि न्याय गरेन कि होइन यो जुन चाहिँ अलि क्यामेरादेखि लिएर हर चीज छ नि यो डान्सिङमा अलिकति कमजोरी देखियो भन्ने खालको पनि प्रतिक्रिया भयो यो जनाको चाहिँ जुन रिलिजको चाहिँ छ नि प्रि प्रिमियर भन्नु पऱ्यो त्यो बेला पनि चाहिँ अलिकति त्यस्तै खालको कमेन्ट आयो होइन तर अब कोसिस त अब राम्रो गर्ने भनेर गर्नुभएको होला तर अब त्यो कारणले हुन गयो होइन भिडियो चाहिँ अलिक सेटिस्फ्याक्ट्री भएन भनौँ अब मैले साथीभाइ मेरो अब फ्यान फलोवर्सबाट पनि यही प्रतिक्रिया पाएँ प्राएँ होइन गाना चाहिँ सही छ मैले गर्छु पनि भनेको र स्वयं चाहिँ यो फिल्म निर्माताले पनि गर्छु भन्ने नै उहाँले सोच राख्नुभएको तर अब हर चिज चाहिँ टाइममा उहाँको रिलिज डेट फिक्स भइसकेको थियो होइन अब उहाँको मनमा त गर्ने इच्छा पनि थियो होला तर अब एउटा चाहिँ अनि त्यसैमा अलिकति एडिट गरेर उहाँहरूले चाहिँ रिलिज गर्नुभयो त्यसपछि चाहिँ यसमा ऊ बनेन हजुर हुन त अब यो गीतमा चाहिँ गीतलाई प्रमोसन गर्ने हिसाबमा एउटा किसिमको ऊ पनि अर्गनाइज गर्नुभएको थियो उहाँहरूले जस्तो भिडियो चाहिँ यसमा चाहिँ बनाएर कभर भिडियो बनाउनेलाई सर्टेन अमाउन्ट चाहिँ प्राइज पनि दिने भनेर अनि दुई चारवटा यसमा बने भिडियो पनि खासै त्यति प्रमोसन पनि भएन अनि त्यत्तिकै भयो सो तपाईँको जुन ज्यामध्याम गीतको चाहिँ निकै नै सफलता पनि सफल भयो होइन हजुर ड्याममा पनि गीतमा जुन रमाइलो गीत छ नाच्नलाई होइन ना। हजुर जुन पाइला रोकियो हो पनि भन्ने छ हजुर शैलजीको पाइला कहाँ रोकियो त अब पाइला त हर मान्छेको चाहिँ रोकि नै रहन्छ हजुर अलिक मल... रोमान्टिक र रमाइलो अलिकति प्रेमतिर तिम्रो आँखा हेर्दा मेरो पाइला रोकियो भनिन्छ नि त खुट्टामा होइन कसैलाई देखेर लाग्न त लागेन नि ब्रेक तमानीमा चाहिँ लाग्न त लागेको थियो हजुर अब म चाहिँ अब तपाईँलाई जवानीमा लागेको ब्रेक अहिले आएर प्रस्तुत गर्नुभयो कि भावना व्यक्त गर्नुभयो होइन मै त म त एउटा गाउने मात्र भएँ तर मैले त्यो गाना चाहिँ हो यो चाहिँ मलाई मेरो उसमा मिल्ने गीत रहेछ भनेर नै सेलेक्ट गर्नुभयो होला है शब्द त अलिकति क्याची छ हजुर होइन यो अब जवानीमा जसले जसलाई पनि हुने खालकै छ हजुर तिमीलाई देख्दा छ्यापै ब्रेक लाग्यो खुट्टामा तिम्रै फोटो ताँसियो नि दिलको भित्तामा तपाईँको जमानीमा जुन बेला ब्रेक लाग्यो हजुर जसलाई देखेर ब्रेक लाग्यो हजुर ब्रेकपछि गाडी उठ्यो कि उठेन सँगै सँगै उठ्यो भन्नु पऱ्यो सँगै उठ्यो हजुर कस्तो थियो तपाईँको अलिकति वैवाहिक जीवन र पारिवारिकतिर पनि कुराकानी गरौँ न अब खासै भनौँ बन भने अब मेरो चाहिँ अरेन्ज म्यारेज हो हजुर अब ब्रेक चाहिँ लागेकै हो सो ब्रेक लागेको थियो ब्रेक लागेकैसँग चाहिँ मेरो अरेन्ज म्यारेज भयो कि ओके हजुर हजुर होइन हजुर त्यो चाहिँ एउटा आफ्नो भाग्य नै ठान्नु पर्ला हजुर ब्रेक चाहिँ पक्कै लाग्यो हो तर ब्रेक भएकैसित चाहिँ मेरो चाहिँ एरेन्ज म्यारेज हो किन भन्दाखेरि अब मैले तुलाधारै बिहा गरेँ हो अनि पहिलादेखि चिनिरहेको र ब्रेक पनि लागेकै हो होइन किनकि जाम जाम गीत एकदमै रमाइलो छ र गायक पनि एकदमै रमाइलो हुनपर्छ भन्ने किसिमको जुन लिसनर्सहरूलाई चाहिँ यो सोच डेफिनेटली हजुर हजुर रमाइलो पनि हुनुहुन्छ साइलजी हजुर होइन हजुर विभिन्न ठाउँमा के एक ठाउँमा मात्र लाग्यो ब्रेक होइन ब्रेक त मेरो एकै ठाउँमा हो हजुर एकै ठाउँमै लाग्यो एक ठाउँमा मात्रै लाग्यो र त्यसैलाई क्यारी अन गर्नुभयो हजुर हजुर एकदमै रमाइलो पार्ट थियो शैलजी होइन हजुर शैलजी जुन अब तपाईँको अस्ति बुधबार मात्र जुन युट्युबमा रिलिज भयो एउटा नयाँ गीत यो प्यारो मेरो देश भन्ने निकै नै राष्ट्र प्रेमले ओत व्रत र अहिलेको सिनेरियोमा होइन अहिलेको जुन राजनीतिदेखि जुन नेपालको राजनीतिक परिपेक्षण्यलाई एकदमै समेटेर चाहिँ निकै नै एउटा राम्रो गीत तपाईँले भर्खरै युट्युबमा रिलिज गर्नुभयो र निकै नै आज स्पेसल डे पनि मान्न सक्छौँ हामी किनभने तपाईँको उक्त युट्युबमा रिलिज भएको गीतलाई हामी हाम्रो रेडियो उपत्यका एटी सेभेन थ्रुबाट अडियो रिलिज नेपालभर र संसारभर एकैसाथ पहिलोचोटि हामी गर्दैछौँ आज हजुर जुन यो मेरो प्यारो देश हामीले अघि अफियरमा पनि सुन्यौँ हजुर र युट्युबमा बारम्बार हामी मैले त पर्सनल्ली सुन्दै नै आइरहेको होइन सुनि नै रहेको छु किनभने यसमा एकदमै धेरै नै बर्निङ इस्युजहरू तपाईँले इन्क्लुड गर्नुभएको छ होइन उक्त गीतको बारेमा थोरै कुराकानी गरौँ र उक्त गीतलाई हामी एकैसाथ हामी सबैजना मिलेर संसारभर एकैसाथ अडियो रिलिज पनि गरौँ कसरी रचना भयो कसरी सुरु भयो यो मेरो आज� प्यारो देश अब यसको खास रचना हुनुमा मैले तपाईँलाई अघि पनि भनेँ म चाहिँ अब भेराइटिजको गाना दिन चाहन्थेँ श्रोपाहरूलाई होइन एउटा मेरो ड्याम ड्याम सफल पनि भयो अब ड्याम ड्याम टोटली फोकस चाहिँ यङ जेनेरेसनको लागि डान्सिङ प्याटर्नमा बनाएको गानाको त्यो गाना विशेष सानो सानो पनि मन परायो कि मलाई अस्ट्रेलियादेखि पनि फ्यान फलोर्सहरूको फोन आएको अनि मलाई झन् चाहिँ के भन्दाखेरि मोटिभेसन भयो अनि एउटा गाना भनेको चिजबाट हामीले चाहिँ सन्देश पनि दिन सकिन्छ म आफै गीत पनि चाहिँ लेख्ने हो हजुर अनि मैले सोचेँ अहिलेको जुन परिवेश छ होइन नेपालको इस्युजहरू छ त्यसलाई समेटेर एउटा गाना जनतालाई चेतना दिन सक्ने मैले दिन सकेँ भने मेरो गायन चाहिँ बाट चाहिँ केही चिज मैले एचिभमेन्ट गर्न सक्छु होइन अब मेरो गानाबाट चाहिँ कोही प्रभावित भएर मान्छेमा चेतना जाग्यो भने त्यो चाहिँ ठुलो एचिभमेन्ट हुन्छ हजुर त्यसैले मैले चाहिँ अब अहिलेको जुन चाहिँ समस्याहरू छ नि समेटेर पुरै देशकै समस्यालाई चाहिँ मैले अब सा चाहिँ समेटेर यो अब समस्याको मूल चाहिँ कारक तत्त्व होइन मूल चाहिँ के हो त भन्दाखेरि हामी आफ आफ्नैमै निज छन् के समस्या होइन अब समस्या चाहिँ हेर्दा बाहिर छ तर त्यसको कारण के भन्दाखेरि हामी अरूलाई औँला ठर्याएर चाहिँ डोसी ठर्याउनु भन्दा चाहिँ हामीले ऐनामा हेऱ्यौँ भने र हामी आफूले आँखा चाहिँ तपाईँको चिम्नेर आफूभित्र हेऱ्यौँ भने समस्याका कारण चाहिँ हामी आफआफ नै भइरहेछौँ के जस्तो अब सुरुमा तपाईँको के छ भन्दाखेरि अब अहिले चाहिँ युवा पिँढीहरू सब विदेश जाने घरमा बुढाबुढी होइन आमा बुबाहरू बस्ने अनि श्रम सिपको चाहिँ अभाव भयो किन भन्दाखेरि ट्यालेन्टेड यहाँ चाहिँ प्लस टू पढायो तपाईँको ब्याचलर गऱ्यो त्यसपछि चाहिँ विदेशमा गएर सेवा गर्ने विदेशमा इन्जिनियर बन्ने डक्टर बन्ने नफर्किने भन्ने चिज नेपालले जुन मान्छे नेपालमा कमी भयो होइन अनि अब श्रम त स्वाभाविकै श्रमको लागि पनि जाने गर्छन् होइन यता यो अरबी मुलुकतिर अनि नेपालको समस्या सबभन्दा ठुलो चाहिँ युवा पिँढीहरूको चाहिँ यो विदेशी नै म्यान पावर ओ, त्यो भयो होइन अब युवा पिँढीमा हामी आफआफ सबै पर्छौँ किन मेरो छोरा तपाईँको छोरी हेर्नुहोस् आज तपाईँ हेर्नु भने हर घरमा चाहिँ छोराछोरी चाहिँ तपाईँले तथ्याङ्क लिनुभयो भने सायद कमै घर होला नि विदेशी नपुग्ला न एउटा यो चाहिँ ठुलो समस्या इस्यु जस्तो लाएर मैले यो पनि समय दिएको छु हजुर अनि अर्को समस्या भनेको अब चाहिँ जस्तो अब करप्सन होइन नेपाल अब नेपालमा अब करप्सन भनिराख्नु पर्दैन होइन कुन लेभलमा छ होइन अब त्यसलाई पनि करप्सन पनि अब किन भयो त भन्ने चिज करप्सन गर्ने तपाईँ हामी सबै नै हौ हजुर हामीले दोष दिन्छौँ तर आफ्नो आफ्नो लेभलमा आफ्नो आफ्नो क्षेत्रमा सबै करप्टेडै छन् आफूले नचाहेर पनि हामी करप्ट बन्नुपर्ने बाध्यता छ यहाँको होइन एउटा यो पोइन्ट पनि मैले उठाएको छु अरू एउटा चाहिँ अब दिनदारै चाहिँ यहाँ चाहिँ सिता लुटिने भनेर हजुर अब यो जुन चाहिँ बलात्कारहरू केसहरू नारी अधिकारको कुरालाई समेटेर पनि मैले गरेका छु चाहिँ चौथोमा चाहिँ मैले चाहिँ अब ठुलो यहाँ चाहिँ इन्भाइरोमेन्ट पल्युसन पोल्युसन ठुलो ढुवा होइन हर चिज सधैँ सडक निर्माण छ ठुलो ठुवा व्यवस्थापन गर्न सकेका छैन होइन यो चिजलाई पनि समेटेछौँ अनि अन्तिममा चाहिँ मैले चाहिँ यो तपाईँको जस्तो अब धार्मिक चाहिँ हामी एउटा धर्म गर्ने भनेर हामी मन्दिर जान्छौँ त्यहाँ गएर चाहिँ हामी चाहिँ होइन बोका खैसी खैसी बोका काट्ने गरिरहेको छ बलियो बलि बलिदिने गरिरहेछौँ होइन त्यो पनि भयो अब एउटा गर्नुपर्ने चिजमा हामी आफै मिस्टेक गरेर हजुर जानी नजानी हजुर अब त्यो चिजले गर्दाखेरि नै यस्तै चिजहरूलाई समेटेर अब चाहिँ कमसेकम अब चेतना चाहिँ जाग्नु पऱ्यो जनजनमा जन हजुर होइन अब यो चेतना जागेपछि चाहिँ सबै समस्याहरूको चाहिँ हल बिस्तारै हुन्छ अब हामीले चाहिँ उसलाई दोष दिने यसलाई दोष दिने भन्दाखेरि सुरुवात हामी आफू बाटो चेन्ज गरौँ आफ्नो नीति नियमको पालना नहुने अब हामी आफै ठेलमथेल गरेर बसभित्र छिर्छौँ हजुर होइन अब म आफै पनि होइन मैले चाहिँ बाइक चलाएर हिँडेँ भने म त खास कमै चलाउँछु बाइक म गाडीमा हिँड्छु होइन तर मैले बाइक चलाउँदाखेरि म पनि लेन चाहिँ क्रस गरेर जान्थेँ कि मैले एकचोटि चाहिँ तपाईँको यो भएन भनेर लेन क्रस नगरीकन म चाहिँ मेरो ताचलको रेजिडेन्सबाट कुतली सडकसम्म जाँदाखेरि मलाई डेढ दुई घन्टा पनि लाग्नु थाल्यो ले हजुर लेन क्रस गर्दाखेरि हाफ एन पुग्नु हजुर अब आफूले नचाहेर पनि चाहिँ यहाँ नियमको छ नि हजुर पालना गर्न नसकिरहेछन् हजुर अब यसमा तपाईँ हाम्रो सबैकै कमी कमजोरीको कारणले भइरहेछ हजुर होइन अब यो चिजमा अब चेतना हामी आफू आफूमा जाग्यौँ यो मेरो प्यारो देशको गीतमा चाहिँ मूल सन्देश मूल आफैमा लिएर आफूमा चेन्ज ल्याएपछि अनि अटोमेटिकली सबै हुन्छ होइन र भर्खरै पनि के भइरहेछ भने भर्खरै मात्र पनि अलिकति सरकारप्रति अलिकति आक्रोश व्यक्त गरेका गीतहरूलाई प्रतिबन्ध लगाउने त्यसलाई अलिकति समस्याका रूपमा लिने जुन एउटा ट्रेन्ड भइरहेछ भर्खरै पनि हामी नाम नल्याउँ होइन भर्खरै रिलिज भएको गीतहरूलाई पनि अलिकति त्यस्तै समस्याहरू भोग्न बाध्य हुनु पर्यो होइन हजुर जस्तै तपाईँलाई त्यस्तो यो गीत अस्ति बुधबार मात्र रिलिज गरेपछि त्यस्ता केही समस्याहरू जस्तै कुनै प्रेसर्सहरू यस्तो केही त आएन नि मलाई आएको छैन किन भन्दाखेरि यो गीतमा चाहिँ मलाई आउने पनि चाहिँ कुनै मलाई लाग्दैन किन यसमा मैले पोजिटिभली होइन समस्या त छ समस्याको अब मूल जड हामी आफआफ आफ नै छौँ होइन त्यसैले अब आफूबाट नै सुरुवात गर्नुपर्छ भनेर ल्याएको छौँ अब समस्या त विदित समस्या त सबैले जानेकै हजुर त्यही चिजलाई मैले राखेर अब यसको कारण चाहिँ हामी आफमै आफ छौँ भनेर एउटा चेतना मात्र जगाउने कोसिस व आजको हाम्रो पाहुना सहिल सुन्दर तुलाधर ज्यूको रचना रहेको निकै नै देशप्रेमले ओतप्रोत र निकै नै बर्निङ इस्युजहरूले भरिपूर्ण भएको गीत निकै नै मिठो आवाजमा रहेको शैल सुन्दर टोलादर ज्यूको नयाँ गीत रेडियो उपत्यका एटी सेभेन थ्रुबाट संसारभर एकै साथ अडियो रिलिजसँगै यो गीत रेडियो सुनेर बजार सम्पूर्ण श्रोताहरूको लागि यो प्यारो मेरो देश प्लिज चेक आउस ब्युटिफुल नम्बर खो कहिले हो बन्ने। जन जन जे त खोइ कहिले हो खुल्ने घर घर गाजमा सारा गए निदेश डलैमा मस्त आए मन फर्केर sramasi ko avamaruyu yobiso kosoba chukura mule ke garni koi kaslai ke banne mule ke garni koi kaslai ke banne <tinyan> chunab ta ga neta bhashan dinu पछि आफनै ढुकुटी भर्नि गरी वसन्ता आसै आसै मामरनी गजब छ कुरा मैले के गर्नि खै कसलाई के भन्नि मैले के गर्नि खै कसलाई के भन्नि palana nanuni ko jab chha kura mule ke garni koi koslai ke banni mule ke garni koi koslai ke banni taku yo ge sm nai tikta bi ga बरलाई कहिले कानुनै नलाग्नी गजब छ कुरा मैले के गर्नी कोही कसलाई के भन्नी मैले के गर्नी कोही कसलाई के भन्नी मठमा निरमा भक्त कोलाङ कसै स्वार्थमा मान्छे थियो गजब बर्निङ इस्युज र निकै नै यो मेरो प्यारो देश र छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम हेलो फ्राइडे फ्राइडेमा तपाईँहरूको साथमा छु म प्रवीण बस्नेत हाम्रो साथमा हुनुहुन्छ गायक सलील सुन्दर तोलादरज्यू उहाँको नयाँ यो मेरो प्यारो देशको अडियो रिलिजसँगै फेरि कुराकानी अगाडि बढाउँ सलिलजीसँग सलिलजी कार्यक्रममा पुनः स्वागत छ हजुर सलिलजी यो मेरो प्यारो देश भर्खरै रिलिज गऱ्यौँ र यो गीतको सफलता अनि सबै यो गीत सुने सम्पूर्ण व्यक्तिहरू हुनुहुन्छ जति पनि नेपाली जनताहरू हुनुहुन्छ उहाँहरूले मन, मन यो गीतले बोकेको मूल सन्देश मन मनमा गुनाउँ र रा आफूमा राम्रो चेन्जहरू लिएर रा आउनु लिएर आउन हुन। सफल हुन् भन् यो गीतको सफलताको लागि यहाँलाई धेरै धेरै शुभकामना धन्यवाद सलजी हामीले त अडियो रिलिज पनि गऱ्यौँ र आशा छ सबैले चेन्ज पनि लिएर हुनेछ होइन के भन्न चाहनुहुन्छ यो गीतको थ्रुबाट रेडियो सुनेर बसिरहेको सम्पूर्ण सुधारको लागि अब खास हामी जहिले पनि माई हुनुपऱ्यो नेगेटिभ मात्र गरेर चाहिँ भएन हजुर हामीले पोजिटिभ आश गर्ने हो र एक हिसाबले विकास चाहिँ अब चाहिँ जुन स्तरमा हुनुपर्ने नभए पनि बिस्तारै त भइरहेको छ हजुर यही बेला मौकामा अहिले स्थायी सरकार पनि छ हजुर यही बेला मौकामा अब जे जनजनमा चेतना जगाउन सक्यौँ भने केही त अवश्य होला हजुर भन्ने आशले पनि मैले एउटा सानो प्रयास गरेँ अब निकै नै सन् संद, राम्रो सन्देश बोकेको गीत छ हजुर अभियसली यो सन्देशले सबैलाई नभए पनि केहीलाई डेफिनेटली चेन्ज गर्छ भन्ने चाहिँ हामी पूर्ण आशावादी छौँ हजुर सो अहिले चाहिँ तपाईँ व्यापारमा पनि हुनुहुन्छ म्युजिक इन्डस्ट्रीमा पनि हुनुहुन्छ फेरि सफल पनि हुनुहुन्छ हजुर तपाईँको इन्ट्रेस्ट हजुर व्यापारमा कि सङ्गीतमा अब खास इन्ट्रेस्ट त दुबईमा नै हो होइन अहिले आएर चाहिँ मेरो बढी इन्ट्रेस्ट चाहिँ सङ्गीतमै नै भए जस्तो लाग्यो हजुर सो अलि बढी समय कुन सेक्टरलाई दिइरहनु छ तपाईँको बिजनेसलाई दिइरहनु छ कि सङ्गीतलाई दिनुभएको छ अहिले भन्दाखेरि सिक्सटी फोर्टी सिक्सटी फोर्टी हजुर हजुर सिक्सटी चाहिँ सङ्गीत मैले सङ्गीतमै ल्याएको बिजनेसमा घाटा त परेको छ अब घाटा अभियसली आफ्नो चाहिँ एब्सेन्समा त हुन्छ होइन तर अब एक हिसाबले अब, अब मेरो बिजनेसमा चाहिँ मैले एग्रेसिभली गर्ने समय पनि अहिले त्यो हिसाबमा अब न्यू जेनेरेसनहरू पनि आइरहेछौँ आफ्नो परिवार परिवार यो मेरो फ्यामिली बिजिनेस हो किन भन्दाखेरि मेरो ग्रान्ड फादर हुनुहुन्छ नि खास भनौँ भने नेपालको अटो मोबाइल चाहिँ स्पेर पार्स बिजिनेसमा चाहिँ पाइनेरै हुनुहुन्छ कि अब हाम्रो चाहिँ अब फ्यामिली बिजिनेस भन्नु पऱ्यो मेरो ग्रान्ड फादरले सुरु गर्नुभएको नेपालमा भन् भनौँ झन्डै असी वर्षमै भयो होला हजुर नेपालमा चाहिँ अटो मोबाइल स्पेयर पार्स सुरु गर्नु हजुर अनि त्यहाँदेखिको नै हो हाम्रो अनि त्यहाँपछि ग्रान्ड फादरबाट फादर फादर बसी हामीले क्यारियप गऱ्यौँ किन अब हाम्रो पनि फेरि अब न्यू जेनेरेसनले पनि अब यसलाई नै क्यारियप गर्ने होइन त्यसरी नै जाने क्रम चल्छ अब एक हिसाबमा मैले चाहिँ आफ्नो टाइममा चाहिँ गरेँ एक्बिसिभली गर्ने टाइममा होइन अब एउटा प्यासनको चिजमा पनि लाग्नु पऱ्यो हिसाबमा मैले बढीसँग चाहिँ सङ्गीतै रेकर्ड भएछ जस्तै अब अपकमिङ प्रोजेक्टहरू के के रहेको छ तपाईँको साङ्गीतिक सेक्टरमा चाहिँ अँ अब, अब अपकमिङ प्रोजेक्टमा चाहिँ मैले दुईवटा गाना गरेर आएको छु हजुर होइन एउटा गाना चाहिँ रेकर्डिङ भइसक्यो त्यसको मिक्सिङको अलिकति काम बाँकी छ हजुर त्यो गाना चाहिँ मैले यो दिपक शर्माजीको सङ्गीत हजुर र मेरो आफ्नै शब्द र प्लस मैले चाहिँ दिनेश सुबेदी र मेरो आफ्नै शब्दको गाना ल्याङल्याङ भन्ने एउटा त्यो चाहिँ अलमोस्ट कम अब ल्याङल्याङ अँ ध्याम मैले चाहिँ त्यही विचार साउन्ड मिलाउनलाई ल्याङल्याङ रोज्नुभयो कि होइन त्यस्तै हुन आयो कि मैले गीत लेख्ने क्रममा तर यो गीतको भाव र गीतको जोनहरू फरक छ अब ड्याम न्याम टोटली आधुनिक पप डान्सिङ नम्बर छ चा। यो चाहिँ लोक टाइपको छ हजुर र यसको शब्द पनि अलिक फरकै छ त ड्याम न्याम ल्याङल्याङ भन्दाखेरि अलिक एकै नाच सुनिने गीतको फ्लेभरदेखि लिएर डान्सिङ नम्बर हो तर यो टिपिकली नेपाली आज़ीग। आज़ीग। आज़ीग। आज़ीग। आज़ीग। आज़ीग। फक हजुर होइन त्यो लोक पप हजुर त्यो चाहिँ जोनरको हो अनि अर्को एउटा पनि मैले चाहिँ दिपक शर्माको अहिले त्यो चाहिँ रेकर्डिङको क्रममा छ त्यसको चाहिँ सबै अरेन्जमेन्ट भइसकेको छ त्यसको शब्द चाहिँ दिपक शर्माजीले नै लेख्नुभएको एकदमै मलाई आश लागेको गाना होइन त्यो गाना पनि सक्छ त्यो टिसिभर गर, रिलिज गर्ने टर्क गर्छु so, सो अझै निकै रमाइलो रमाइलो तपाईँको उपहारहरू होइन हजुर साङ्गीतिक चाहिँ मार्केटमा आउने क्रममा छन् म कोसिसमा छु हजुर अब पोजिटिभै छु अबहरूले पनि मन पराइदिनु होला अभियसली जसरी ज्यान ज्याम मन पराउनु भयो त्यसरी ल्याङ ल्याङ र अन्य अरू प्रोजेक्ट्सहरू पनि अरू साङ्गीतिक उपहार पनि अवश्य स्विकार्नुहुनेछ oh, yeah. र यो मेरो प्यारो देश पनि अवश्य पनि निकै नै सफल हुनेछ भन्ने हामी सम्पूर्ण इन्डस्ट्रीले आशावादी छौँ oh, yeah. र जति पनि तपाईको अपकमिंग प्रोजेक्ट्सहरू छ यो मेरो प्यारो देश र ल्याङल्याङ र त्यसै अन्य आउने प्रोजेक्ट्सहरूको लागि यहाँ यहाँलाई व्यक्तिगत तर्फबाट र सम्पूर्ण रेडियोपत्तिका एटी सेभेन पोइन्ट सिक्स मेगार्सको युनिटको तर्फबाट तपाईँको आगामी प्रोजेक्ट्सहरू र भर्खरै रिलिज भएका गीतहरू चाहिँ निकै नै सफलता हासिल गर्नको लागि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु मेरो पनि हार्दिक तपाईँलाई धन्यवाद छ होइन सफल होस् र चाहिँ मेरो चाहिँ भ्युवर्स र लिस्नर्सहरूबाट मेरो कमी कमजोरी होइन मैले जे चिजमा सुधार गर्नुपर्ने हो त्यो पनि कमेन्टमा चाहिँ छ कि गर्नु होला भन्ने आश ल्याएको छु र चाहिँ अब तपाईँहरूलाई मेरो गाना मन पऱ्यो भने चाहिँ होइन सक्दो सेयर गरेर एउटा प्रमोसन गर्ने किन भन्दाखेरि यो चेतनामूलक गाना पनि भएको चाहिँ सेयर चाहिँ कमसेकम गरिदिनु हो हजुर एउटा धेरै जनमासमा चाहिँ पुग्छ कि ना? यो प्यारो मेरो देश अभियसली पनि धेरै नै सेयर्सहरू पाउँछ भन्ने चाहिँ हामी विश्वस्त छौँ किनभने विश्वास यसमा जुन मूल भाव रहेको छ हरेक को, को लागि चाहिँ यो चाहिँ एकदमै प्रडक्टिभ र प्रफिटवाला नै शब्दहरू र रहे भावना रहेको छ यहाँको व्यस्तताको बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार यति बिहानै हाम्रो स्टुडियोसम्म आएर हामीलाई समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद वेल well, हामीसँग हुनुहुन्थ्यो गायक सलिल सुन्दर जी, उहाँको निकै नै रमाइलो गीतहरू त्यसै गरी देश प्रेमको गीतहरू र निकै नै अरू विभिन्न खालका जेनर निकै नै अरू बर्सटाइल नम्बर्सहरू चाहिँ मार्केटमा अलरेडी छ र अझै आउने क्रममा छ उहाँको गीत सङ्गीतले जुन नेपाली म्युजिक इन्डस्ट्रीलाई जुन एउटा आयाम दिएको छ त्यो आयाम अझै पनि आउने आउनेछ भन्ने हामी सबै आशावादी हुँदै आजको कार्यक्रमको कार्यक्रमलाई हामी यही बिट मार्न चाहन्छौँ आजको कार्यक्रम कस्तो लाग्यो कृपया फिडब्याक सल्लाह सुझावहरू दिन नभुल्नुहोला फिडब्याक सल्लाह सुझावको लागि यहाँहरूले हाम्रो स्टुडियोको टेलिफोन नम्बर जिरो वान फोर डबल वान सेभेन वान सेभेन फाइभमा फोन गरी या फेसबुकमा सुनिरहनु भएको छ भने कमेन्ट बक्समा गई कमेन्ट पनि गर्न सक्नुहुनेछ आगामी हप्ता फेरि फरक रोचक प्रस्तुति प्रस्तुतिसहित उपस्थित हुने बाचा गर्दै प्राविधिक पाटोमा साथ दिनुहुने विज्ञान तोलादारलाई पनि धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता प्रवीण बस्नेत विदा चाहन्छु रेडियो उपत्यका एटी सेभेन पोइन्ट सिक्स मेगार्स अ वन्डरफुल फ्राइडे